अहिले साँझको पाँच बज्यो अहिले साँझको पाँच बज्यो मनोरञ्जनका लागि सुन्नु हजुर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 एकीकृत नेकपा माओवादीले अध्यक्ष मात्र राखेर अरू सबैलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव विस्तारित बैठकमा लैजाने प्रस्तावप्रति उपाध्यक्ष श्रेष्ठको असहमति वार्ताका लागि नेकपा माओवादी सहितका तेत्तिस दललाई सरकारको पत्र नेकपा माओवादीलाई विना शर्त वार्तामा बोलाएको उच्च स्तरीय राजनैतिक समितिद्वारा स्पष्ट जिल्ला बजार अनुगमन समिति चितवनले मैनामा पाँच पटक बजार अनुगमन गर्ने ब्रिकोटी कागज कारखानाका मजदुरहरूको माग पूरा गर्न व्यवस्थापन पक्ष सहमत इजिप्तका पदस्थ राष्ट्रपति मर्सीलाई पुनर्स्थापित गराउन मुस्लिम ब्रदरहुड पार्टीद्वारा थप आन्दोलन आह्वान कोलम्बियामा भारी वर्षापछिको बाढी पैरमा परि चारजनाको मृत्यु दसजना बेपत्ता र सोह्र वर्ष सा मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने पाकिस्तान र वेस्ट इन्डिज बीचको तेस्रो एक दिवसीय क्रिकेट आजका <स्याग> लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र आन्तरिक द्वन्द र गुटबन्दी भए पनि आफू एकताबद्ध हुन सक्षम रहेको बताउनु भएको छ आजबाट ललितपुरको खन्ना गार्मेन्टमा शुरू भएको विस्तारित बैठकको उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र बेला बेलामा पर देखा पर्ने गरेको पनि आफूहरू एकताबद्ध हुन सक्षम रहेको बताउनु भयो उहाँले भन्नुभयो क्रान्तिकारीहरू कहिले कुखुरा जस्तो खोस्रिन्छन् त्यस बेला केहीले कुखुरै रहेछन् कि भन्ने सोच्छन् तर वास्तवमा क्रान्तिकारीहरू चिल हुन चाहन्छन् प्रचण्डले हेटौँडा महाधिवेशनले जनतामा माओवादी ठूलो विश्वास जन्माएको भए पनि कार्यशैली र सांगठनिक अवस्था पूर्ण रूपमा सुधार्न नसकेको स्वीकार गर्नुभयो प्रचण्डले भन्नुभयो हेटोडा महाधिवेशनले जनतामा विश्वास पैदा गर्यो अन्तर्राष्ट्रिय समुदायलाई सकारात्मक सन्देश दियो तर कार्यशैली र पार्टीको संगठनबारे समग्र कार्यदिशा विकास गर्न सकेनौ यसबीच पद गरे त्याग गरेका डाक्टर बाबुराम भट्टराईले आफ्नो पद त्याग समस्याभएर समाधान भएको बताउनु भएको छ भट्टराईले भन्नुभयो केहीले मेरो पद त्यागलाई समस्या र मल मलाइको रूपमा बुझेका छन् तर वास्तविकता त्यस्तो होइन यो समाधान हो केही शक्तिहरू एमादी सिद्धिस् भनेर लागि परेको भए पनि पार्टी कमी कमजोरी सुधार्दै झन् बलियो भएर अगाडि बढ्ने भट्टराईको भनाइ थियो उहाँले बैठकपछि नयाँ एकताको आधारमा जनताको बिचमा जाने पनि उल्लेख गर्नुभयो उपाध्यक्ष नारायण काज श्रेष्ठ प्रकाशले कार्यदिशा र सङ्गठनात्मक का आचरणको बीचमा अन्तर्विरोध देखिँदा पार्टी बढुवा औल कङ्ग्रेस र एमआलए बढजुवादी क्रान्तिकारी बनिरहनु पर्ने बताउनु भयो यसै माओवादीले अध्यक्ष मात्र राखेर रा अरू सबैलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव विस्तारित बैठकमा लैजाने भएको छ कार्य विभाजनमा विवाद चर्किँदै गएपछि एकीकृत नेकपा माओवादीले विवाद समाधान गर्न यस्तो प्रस्ताव लैजाने भएको हो पार्टी पदाधिकारी पूर्व स्थायी समिति सदस्य ब्युरो र विभाग इन्चार्जहरूको बैठकमा यस्तो भएको स्रोतले जानकारी दिएको छ माओवादीले युद्ध मा सबै शक्ति अध्यक्ष प्रचण्डमा केन्द्रित गर्दै एकल नेतृत्व कायम गरेको थियो अहिले पनि समस्या समाधान गर्न एकल नेतृत्वको अवधारणा ल्याएको हो तर बैठकमा उपाध्यक्ष नारायण काज श्रेष्ठ प्रकाशले यसमा असहमति व्यक्त गर्दै समस्या समाधान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 बैठक केही गरी हो। नेकपा हाल पूर्व स्वकीय सचिव विद तिय सदस्य समेत रहेका श्रेष्ठले लिखित रूपमा अध्यक्ष दाहाल नारायण काजी श्रेष्ठलाई पद त्यागक्षक्रेष्ठ पष्ट बहादुर बगटीम काल को, को। बगट का बनाई एक पदीय जिम्मेवारी को व्यवस्था अनुरूप संरचना बनाने वहां को सुझाव छिटी को पद त्यागर घोषणा करते कार्यकर्ता को रूप में पार्टी में सक्रिय भैरने बता श्रेष्ठी भि का समस्या प्रस्तुत धान पन्द सुझावनी आपो तगपत्र प्रस्तुत सरकारले पत्र पठाएर गरेको छ मन्त्रमर्श तथा समन्वय समिति समित गृहमन्त्री माधव प्रसाद घिमिरेले नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई पत्र पठाएर वार्तामा आउन आग्रह गर्नु भएको हो मुलुकका समस्या वार्ता सम्वाद र छलफलबाट समाधान हुनेमा सरकार विश्वस्त रहेको भन्दै पत्रमा वार्ताको स्थान र समय दुवै पक्षको सहमतिमा निर्धार गरिने उल्लेख छ पत्र प्राप्त भएको नेकपा माओवादीका प्रवक्ता पम्पा भूषाले जानकारी दिनुभयो शुक्रबार मात्रै सरकारले नेकपा माओवादीले वार्ता टोली गठन गरेकोमा स्वागत गर्दै उसको नेतृत्वमा रहेको 33 दलीय मोर्चालाई वार्तामा आउन आह्वान गरेको थियो उच्च स्तरीय राजनैतिक समितिले नेकपा माओवादीलाई बिना शर्त वार्तामा बोलाएको स्पष्ट पारेको छ समितिका संयोजक पुष्प कमलधार प्रचण्ड र नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणबीच भएको भेटवार्तामा प्रचण्डले वार्ताका लागि कुनै शर्त नभएको प्रचण्ड निवास लाजिमपाटमा भएको भेटमा प्रचण्डले वार्ताका लागि शर्त नभएको र यसबारे समितिको बैठकले थप स्पष्ट पार्ने बताएको नेकपा माओवादीका प्रवक्ता पम्फा भूषाले जानकारी दिनुभयो भेटमा वैद्यले यसबारे तेत्तिस दलमा आवश्यक छलफल गर्ने जानकारी गराउनु भएको छ पत्रमा उल्लेख घोषित संविधान दोस्रो चुनाव सफल पार्न सकारात्मक हुँदै भनेर उल्लेख गरेकोमा नेकपा माओवादीले त्यसलाई सर्थक रूपमा व्याख्या गर्दै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 तोकेको मितिमा निर्वाचन हुनै सक्दैन विपक्षमा उभेका दलले उठाएका जायज माग सम्बोधन गर्नुपर्छ र निर्वाचनको वातावरण बनाउन सबैको अपनत्व पनि खोज्न जरूरी हुन्छ अध्यक्ष यादवले ठूला राजनैतिक दलका जिम्मेवार नेताहरूले द्वितीय नल्याई संविधान निर्माण हुन सक्दैन भन्नु अल्प प्रदर्शन मात्र भएको बताउनु प्रधान सेनापति गौरव समसिर जबरा एक हप्ते भ्रमणका लागि चिन जानु भएको छ चीनिया जनमुक्ति सेनाका प्रमुख फाङ फेन जोहीको निम्तमा पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधान सेनापति राणा चिन जानु भएको हो आज बैंक बसेर शनिबार चिनको कुन हुँदै सेनापति राणा बेजिङ पुग्नुहुनेछ भ्रमणका क्रममा प्रधान सेनापति राणाले चिनिया उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने सैनिक प्रवक्ता सुरेश शर्माले जानकारी दिनुभयो हतियार र तालिम सहयोगका विषयमा समेत चिनिया अधिकारीहरूसँग छलफल हुनेछ यता भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल भारत जानु हुने भएको छ पाँच दिने भ्रमणको लागि नेपाल बुधबार भारत प्रस्थान गर्ने कार्यक्रम छ नेपालसँगै एमाले महासचिव ईश्वर पोखरेल र नेपालका लागि नेपालका पूर्व विदेश मामिला सल्लाहकार राजन भट्टराई पनि भारत जानेछन् भ्रमणको क्रममा नेपालले भारतीय नेताहरूसँग भेट गर्नुका साथै बिहार राज्यको नलन्द विश्वविद्यालयमा हुने एक विशेष कार्यक्रममा सम्बोधन गर्नुहुनेछ एकीकृत नेकपा माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले आज सदुस्मृति बहुमकी क्याम्पस रत्नगरमा क्याम्पस प्रमुखको कार्यालय र व्यवस्थापन समितिको समितिका अध्यक्षको कोठामा ताला लगाएका छन् असार छब्बिस गति अडचालिस घन्टे अल्टिमेटम दिदै नौ माग राख्दै ज्ञापन पत्र बुझाएकोमा क्याम्पस प्रशासनले लामो समयसम्म पनि कुनै सुनवाई नगरेपछि ताला लगाएको क्रान्तिकारीका इलाका इन्चार्ज जयराम पौडेलले जानकारी दिनुभयो क्रान्तिकारीले विगतका सहमति कारण गर्नुपर्ने क्याम्पस प्रमुख नियमित उपस्थित हुनुपर्ने दिएको अतिरिक्त रकम फिर्ता लिनुपर्ने लगायतका माग रहेको पौडेलले बताउनु वर्षायाँमा बुढेकुलो खोलामा आउने बाढीका कारण जुटपानी पाँचमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय जमुनापुर कमा अध्ययनरत विद्यार्थीहरूको पढ़ाई प्रभावित हुने गरेको छ विद्यालय जुटपानीमा रहे पनि खोला पारी पिठुवा साथ र रत्नगर बाह्रबाट विद्यार्थी पढ्न आउनुपर्ने भएकाले वर्षाको बेला उनीहरूको पढ़ाई प्रभावित हुने गरेको हो विद्यालयमा पिठुवा साथ र रनपा बाह्रका दलित र जनजातिका करिब एक जना विद्यार्थीहरू पढ्न जाने गरेका छन् करिब दुई जना विद्यार्थी अध्ययनरत पुल निर्माणमा कुनै पनि निकाय जान नसक्दा समस्या भएको सो विद्यालयका शिक्षक कृष्ण प्रसाद अधिकारीले बताउनु भयो पुल नहुँदा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू वर्षाको बेला जोखिम मलेरे भए पनि पढ्न जानुपर्ने बाध्यता रहेको अधिकारले बताउनु भयो वर्षाको बेला विद्यालयमा पढ्न पचास अभिभावकले खोला तारेर नसक्ने भनाइ छ एक रातमा पर्ने पानीका सो खोलामा आवागमन अवरोध हुने गरेको छ सो विद्यालय पिठुवादको पश्चिम सीमा नजिक रहेकाले विद्यार्थीहरू जमुनापुर क विद्यालय पढ्न जाने गरेका छन् विद्यार्थीहरूको पढाइ प्रभावित हुने भएकाले त्यहाँका स्थानीय वासले जनश्रमदान र नगद सङ्कलन गरेर अस्थायी रूपमा खुलातर्न बाँसको फड्कीपोल निर्माण गरेका छन् नगद र जनश्रमदान गरी पैँतिस हजारको ला लागतमा सो फड्के पुल निर्माण गरेर आवाजातको व्यवस्था मिलाएको पुल निर्माण कमिटीका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो फड्के पुलको आज उद्घाटन गरिएको छ रत्नगर नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेलले एक कार्यक्रमका बिच सो पुलको उद्घाटन गर्नुभएको थियो सो अवसरमा मन्तव्य राख्दै समाजसेवी विनोद रेग्मी चन्द्रप्रसाद पौडेल लगायतले पक्की पुल निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने बताएका थिए अखिल नेपाल ग्यास विक्रेता महासंघले मुनाफा वृद्धि गर्नुपर्ने माग गर्दै थालेको आन्दोलनलाई ग्यास विक्रेता संघ चितवनले ऐक्यबद्धता जनाएको छ ग्यास विक्रेता महासंघले आफ्नो लगानीको 5 प्रतिशत मुनाफा पाउनु पर्ने भन्दै साउन दुई गतेदेखि थालेको आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने संघले जनाएको छ आन्दोलनको कार्यक्रम अन्तर्गत यही साउन छ गते ग्यास उद्योगमा तालाबन्दी गर्ने र धरनामा बस्ने कार्यक्रम रहेको आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो यस्तै साउन दस गते ग्यास विक्रेताले ग्यास सिलिण्डर फिर्ता पठाउने कार्यक्रम रहेको छ यति माघको सुनवाई नभए थप आन्दोलनको कार्यक्रम ल्याउन बाध्य हुने संघले जनाएको छ ग्यास को मुनाफा नबढेको कारण उनीहरू आधित बनेको ग्यास विक्रेता महासंघका उपाध्यक्ष विष्णु पौडेलले बताउनु जिल्ला बजार अनुगमन समिति चितवनले महिनामा पाँच पटक बजार अनुगमन गर्ने र ग्रामीण क्षेत्रलाई पनि अनुगमनको दायरामा राख्ने भएको छ सिदोवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माको अध्यक्षतामा बसेको जिल्ला बजार अनुगमन समितिको बैठकले यस्तो निर्णय गरेको हो बजारमा पछिल्लो समय अखाद्य वस्तु बढी मात्रामा पाइएको र यसलाई नियन्त्रणमा लिनका लागि बजार अनुगमनलाई तीव्रता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो बैठकले चिदनमा भएका उद्योग वाणिज्य संघहरूले आफू माधतमा रहेका व्यवसायहरूलाई व्यवसाय दर्ता गरी सञ्चालन गर्न र अनिवार्य रूपमा पन्ध्र दिनभित्र मूल्य सूची राख्न व्यवसायहरूलाई अवगत गराउने एम्बुलेन्स सेवा प्रदाय संस्थाहरूले आफ्नो नियम विपरीत काम गर्न नपाउने र यस्तो पाइएमा कार्यवाही गर्ने लगायतका निर्णय गरेको छ उद्योग वाणिज्य विभागले हरेक जिल्लालाई वार्षिक तिस दिन बजार अनुगमन गर्न निर्देशन दिए पनि जिल्ला प्रशासन कार्यालय चितवनले वर्षको सो दिनलाई बढाएर साठी दिन पुर्याएको छ अघिल्लो वर्ष चितवनमा छत्तिस कार्य दिन बजार अनुगमन भएको र दुई सय पसमा चेक जाँच गरिएको थियो जसमध्येबाट एक सय उना पसलबाट नमुना सङ्कलन गरिएको थियो गरेका सङ्कलन गरिएका 19 उन्नाइसवटा पसलहरू खाद्यान्न मापदण्ड विपरीत रहेको पाइएको छ यस्तै नियम विपरीत समय सकेका अखाद्य वस्तु बेचबिखन गरेका चितवनका एक्काइसवटा खाद्य नियम विपरीत रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा मुद्दा दर्ता भएको जिल्ला खाद्य निरीक्षण इकाइका नवीन देउजाले जानकारी दिनुभयो विगत तीन वर्षदेखि बन्द रहेको नोबल प्रासीको गैंडाकोटमा अवस्थित भेरकोटी कागज कारखानाका मजदुरहरूको समस्या समाधान गर्न व्यवस्थापन भएको छ आफ्नो बाँकी रहेको तलब भत्ता पाउनुपर्ने भन्दै सो कारखानाका करिब तीन सय तेत्तिसजना प्रतिनिधित्व गर्दै गएको दोस्रो वार्ता टोली र व्यवस्थापन पक्ष बीच सहमति भएको हो तीन चरणमा भएको वार्तामा मजदुरहरूको मागप्रति अझै पनि व्यवस्थापन पक्षले खासै सकारात्मक धारणा नदेखाएको तर दबावपछि केही मागमा सहमति भएको टोलिका सदस्य अनुसार तीन तीन भगता अनुसार भित्र सबैको तलब भत्ता सहमति टोली अबपालु अर्पणको अर्पणमा हिजो हामीले सोधेका थियौँ जथाभावी मूल्य वृद्धि गर्ने व्यवसायलाई सरकारले कारवाही गर्ने भनेको प्रति तपाईँ के भन्नुहुन्छ ए प्रशंसनीय कार्य बे पुरानै बोली र सी कार्यान्वयनमा शङ्का तपाईँले भएको मतको अन्तिम परिणाम ए प्रशंसनीय कार्य भन्नेमा अठार प्रतिशत पुरानै बोली भन्नेमा सत्तालिस प्रतिशत र सी कार्यान्वयनमा शङ्का भन्नेमा पैँतिस मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्य धन्यवाद अब भोलिको लागि हाम्रो प्रश्न छ अध्यक्ष मात्र राखेर रा अरू सबैलाई केन्द्रीय सदस्य बनाउने एकीकृत एक नेकपा माओवादीको विस्तारित बैठकमा प्रस्ताव लैजाने निर्णयप्रति तपाईँको विचार के सा। छ ए समस्या समाधानको प्रयास बे झनै विवाद निम्ताउने काम र सी हतारको निर्णय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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा विघ सडक खण्ड खुला छ त्यसै गरी नानगढ मोगलिन मुगलिन काठमाडौँ मुगलिन दली पोखरा नारायण बुटो सडक खण्ड पनि खुला छन् शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस विदेशका समाचार इजिप्टमा मुस्लिम ब्रदरहुड पार्टीले थप आन्दोलनको आह्वान गरेको छ निर्वाचित राष्ट्रपति मोहम्मद मर्सीलाई सिनाले अपदस्थ गरेपछि उहाँलाई पुनस्थापित गराउन भन्दै सो पार्टीले थप विरोध प्रदर्शनको लागि आफ्ना कार्यकर्तालाई आग्रह गरेको छ मर्सीको पुनर्वालीको लागि आजको प्रार्थना सक्र लाखौँ मानिसले सडकमा रयाली निकालेको र मुस्लिम ब्रदरहुड समर्थकहरूले अरूलाई पनि विरोध प्रदर्शनमा आउन आग्रह गरेको अल जजिराले जनाएको छ उता कोलम्बियामा भारी वर्षापछिको बाढी पहिरोमा परि चारजनाको मृत्यु भएको छन् दसजना हराइरहेका छन् कोलम्बियाको फ्लोलेन्स सहरमा बाटोमा घुडिरहेको बसमा माथिबाट पहिरो खस्ता चारजनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् कोलम्बियाको फ्लोलेन्स र नेइबा सहर पहिरोका कारण प्रभावित बनेको छ यी दुई सहरका थुप्रै घर पुरिएका छन् ठाउँ ठाउँमा सवारी साधन पुगेकाले बाटो अवरुद्ध बनेको छ केही दिनदेखिको लगातार वर्षा हालसम्म पनि रोकिएको छैन खेल समाचार सोह्र वर्षमा निको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आफ्नो पहिलो खेल भुटानसँग खेल्ने भएको छ एनफा कॉम्प्लेक्स सात दो बाटोमा आज निकालेको ड्र अनुसार नेपालसहित <Nepal>, भुटान अफगानिस्तान र पाकिस्तान समूह एमा परेका छन् भारत बङ्गलादेश र श्रीलङ्का समूह बिमा परेका छन् नेपाल र भुटान बीचको खेल भोलिदेखि अपरा चार बजे दस रथ हुनेछ समूह एकै अर्को खेलमा भोलि नै अफगानिस्तान र पाकिस्तान भिन्नेछन् य दुई बीचको खेल भने खेल लगन खेलमा रहेको आर्मीको मैदानमा हुनेछ प्रतियोगितामा सहभागी हुन सबै सात टिम काठमाडौँ आइसकेका छन् यस उता पाकिस्तान र वेस्ट इन्डिज बिचको तेस्रो एक दिवसीय क्रिकेटको श्रृङ्खला एक आजको खेलमा दुवै टोली नतिजा आफ्नो पक्षमा पार्दै श्रृङ्खलामा अग्रता बनाउने कोसिसमा रहनेछन् पुनः एकपटक एकीकृत एक नेकपा माओवादीले अध्यक्ष मात्र राखेर अरू सबैलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव विस्तारित बैठकमा लैजाने प्रस्तावप्रति उपाध्यक्ष श्रेष्ठको असहमति विस्तारित बैठक सुरु वार्ताका लागि नेकपा माओवादी सहितका तेत्तिस दललाई सरकारको पत्र नेकपा माओवादीलाई बिना शर्त वार्तामा बोलाएको उच्च स्तरीय समितिद्वारा स्पष्ट जिल्ला बजार अनुगमन समिति चितमनले मैनामा पाँच पटक बजार अनुगमन गर्ने भेरकोटी कागज कारखानाका मजदुरको माग पूरा गर्न व्यवस्थापन पक्ष सहमत इजिप्टका <गण> पदस्थ राष्ट्रपति मोर्सीलाई पुनस्थापित गराउन मुस्लिम ब्रदरहुड पार्टीद्वारा थप आन्दोलनको आह्वान कोलम्बियामा भारी वर्षापछिको बाढी पहिरोमा चारजनाको मृत्यु दसजना बेपत्ता सोह्र वर्ष मुनिको साफबलमा नेपालले पहिलो खेल भुटानसँग भोलि खेल्ने पाकिस्तान र वेस्ट इन्डिजका लागि